जनयुद्धमा के के जनयुद्धमा धेरै गलीहरू हतियारहरू चलाउन सिक्यो मान्छेहरू पिट्यो अनि त्यसपछिखेरि यो यतातिर नलपरासीतिरहरू यो फोरमसित पनि लड्यो घाइते पनि म घाइते नै हो बैसठी साल पाल्पा माघतिर पाल्पामा घाइते भएको पनि हो घाइते मान्छे नै हो म तर त्यही घाइते पक्षमध्येबाट पनि म दलित पनि हो म इन्टरकास्ट बिहा गर्नै पर्छ भनेर म इन्टरकास्ट बिहा गरेको र पनि तर अहिले यहाँ घरमा आएर यस्तो कुल कुलबाट निकाल्नुभयो निकाल्नेर पनि अहिले बैशाखमा उहाँहरूले देउली गर्दै हुनुहुन्छ तर यो देउली हामीले गर्न पाउनुपर्छ तपाईँहरू मार्फत ममताजी तपाईँ जनयुद्ध लडेको मान्छे समाज किन यस्तो भइरहेछ तपाईँ यसको विरुद्ध लड्नुभयो यसप्रति के भन्न चाहनुहुन्छ तपाईँ मर्नुभयो उति बेला अहिले पहिला अब दुइटा सरकार थियो माओवादी <laughs> र राज्यपक्षे सरकार थियो उतिर छुट्टे छुट्टै छुट्टै थियो अब पहिला पहिला धेरै दुश्मन पनि भयो पछि लास्टमा आएर मिल्यो सँगै बस्यो यसमा त मैले अब सबै सरकार मिलेपछि हामी पनि मिल्दै आएका छौँ अझै पनि मिल्न चाहन्छ लड्न जरुरी छैन लड्न जरुरी छैन हामी जे लड्यो लड्यो अब नलड्नु यसको यो छुवाछुत जाति जात भेदभावमा लड्नुपर्छ तर ऋषिमा यो सरकार पछिबाट सबै अहिलेको संविधानमा त्यस्तो नगरियोस् र यो जातीय छुछुवाछुतबाट लड्नु पऱ्यो अझै पनि लड्छु प्रेम गर्नुभयो उहाँसँग उहाँसँग प्रेम पहिलो थियो या पहिलो नै हो उहाँदेखि सुरुदेखि नै पेम लास्ट लास्ट एन्ड फर्स्ट आठ वर्षतिर छूट नहीं चाहिए यो अनिलजी अनि अन्तर्जातीय विवाह गर्नुभएको छ चुनौती छ तपाईँसँग के गर्नुहुन्छ त त्यसको लागि त म कुनै पनि हालतमा देउली हुँदैछ त्यसको कुनै पनि हालतमा लडेर भयो जे गरेर हुन्छ म देउली त म सँगै गर्छु कुनै पनि हालतमा त्यो समाजको अगाडि कुनै पनि हालतमा गर्छु चाहे राम्रो पक्षबाट होस् चाहे नराम्रो पक्षबाट होस् उहाँहरूसँग म त्यो देउली चाहिँ मिलेरै गर्छु अन्तर्जातीय विवाह त गर्नुभएको छ कतै परिवारजनको घृणा बहिष्कारले कतै पिछोट हुने त होइन जहिलेसम्म मरिँदैन तबसम्म छिटिँदैन पक्का हो अनिललाई कसरी मन पराउनु यतिकै गाउँ अब हाम्रो चार नम्बर उहाँको चार नम्बर वार्ड हाम्रो दुई नम्बर वार्ड वाडी वारी पारे भेटघाट सुरुमा त फोन पनि थिएन पो म उता गइसकेपछि पहिला भेट भएँ पछि फोन मार्फत भयो भयो भेटघाट तपाईँ जनयुद्धमा लडेको मान्छे त्यति बेला आफ्ना सहकर्मीहरूसँग प्रेम सम्बन्ध रहन सक्थ्यो तर अनिललाई नै कसरी रोज्नु भयो केटाहरू त धेरै थिएँ कति धनी धनी केटाहरू पनि थिए राम्रा पनि थिएँ तर मैले सुरुमा अनिललाई मन पराएपछि अरूलाई मन पराए पावा, यो पुरा भा शैक्षिक अवगाशमा आउनुभयो त्यसपछि तपाईँ एकचोटि मसँग तङ्गासमा भेट्नु भएको थियो र म बुटुलतिर बस्छु भन्दै हुनुहुन्थ्यो फेरि अहिले त घरै बस्न थाल्नु भएको छैन पहिला म बुटल नै बस्छु भनेको थिएँ अनि के समायोजन भइसकेपछि म समायोजनमा गइनँ म घाइते म वहाँ गएर नि गर्न नसक्ने भएको कारणले म समाजनमा गएन त्यसपछि म पाँच लाख लिएर निस्केँ त्यसपछि घरै बस्नु पर्यो बिहे गरेपछि घरै बस्नु पर्यो जनताको लागि जनताको लागि धेरै सुरक्षाहरू गरौँ क्याम्पमा बस्यौँ आली तालिमहरू गऱ्यो डुटीहरू बस्ने जनता पहिला पहिला युद्धकालमा अब काम गर्ने गाउँमा नि काम गर्ने खाना पनि अब गाउँमै खानेमा जनताहरूलाई पनि धेरै सुविधाहरू दिने अनिलजी दलितहरूका संस्थाहरू धेरै खुलिसके यति हुँदाहुँदै पनि दलित भित्रै यो छुवाछुतवार्तालाई के भन्न चाहनुहुन्छ त्यसको लागि त खाइ के भने अब उहाँले त्यस्तो गरिदिनुहुन्छ है दलित भित्री दलित दलित त्यस्तो नगर्नुपर्ने हामी अरू अरू आफन्त उपलब्ध जातसँग लड्छौँ होइन सम्मान पाउनुको लागि लड्छौँ र आपस त्यस्तो गर्छ त कसरी अगाडि बढ्नु शाकिन शाकिन यो चाहिँ दलित भित्रको समस्या हो लड्न चाहिँ पर्छ पर्छ लड्न त त्यो पनि यो ठुलो समस्या हो तपाईँ लडेको के फाइदा भयो लडेको त फाइदा भएन घाटा भयो कसरी किनभने म घाइते भए म काम गर्न नसक्ने छु अहिले पनि हामीलाई सरकारले सरकारलाई मैले मा मान्यता पनि दिन्छु र अब हिँडा पनि गर्छु र मान्यता पनि गर्छु किनभने हाम हामीलाई पहिला बाँचुजनीको लागि मर्ने बेलासम्मको लागि अब भत्ताहरू सबैहरू दिन्छु भनेर लगेको ला थियो उतिखेर हामीलाई पाँच लाखको हाम्रो पाँच लाखको ज्यान ला होइन तर पाँच लाख दियो ठिकै छ अब ठिकै छ त्यही भयो त्यही भनेर पनि हामीलाई अब आफू घाइते भएको कारणले पनि समय जनाउन सकिनँ म सरकार नकरी खान सकिनँ नै भने म पहिलेदेखि नै सरकार नै हुन चाहन्थेँ होला त्यस्तै भयो अब सरकारबाट नै यस्तो अलि घाटा भइरहेको छ अब बिहे भएको तिन महिना भयो तर त्यहाँ दाजुभाइहरू सबै बटुल लिएर तिन चारपटक बैठक बसेर दाजुभाइले सिग्नेचर पनि गरायो उति बेला सबैले हामीले केही सिग्नेचर नगर्न पनि सकिनँ गर्न पनि सकिनँ तर धेरै उनीहरू पचास साठीजना र हामी दुईजना मात्र सयजनाले थुप्रो नदी बच्चरे भने जस्तै हामी दुईजनाको केही पनि लाग्नु हामीले सिग्नेचर गऱ्यौँ त्यति बेला तर लेख्न त लेख्नलाई लेखेको अब के लेखेको थियो अब अब यिनीहरूबाट हामी स्कुल सँगै नपुज्ने बिहा पूजामा सँगै नहुने त्यस्तो यस्तो लेखा तर सिग्नेचर तल गरि तर उन धेरैजना थिए पचास साठीजना थिए घर दाजु भएर सबै बटुल्याएको थिए तर मुख्य लिडरहरू दुई तिनजना छन् तिनीहरू पनि माओवादी उन माओवादी नै पार्टीका नि उहाँको छोरी पनि माओवादीमै इन्टरकास्टै हो उहाँ परिवारसँग उहाँको छोरीको लागि अधिकार भन्ने कुरो पाइँदो रहेछ मागी पाइँदो रहेछ मागी ए साथी दलित महिला त्यही अब त्यो कुनै पनि हालतमान पाउनु सँगै बराबर हुनु पहिला पनि एकपटक भेट भएको म ब्यारेकबाट फर्किँदा अहिले पनि भेट भए म धेरै धन्यवाद दिन्छु त्यसपछि अहिले पनि हाम्रो यो ओजेलको खबरलाई सबै गाउँ गाउँमा पुऱ्याइदिनु अनुरोध पनि गर्छु र हाम्रो कहिले पनि नछुटोस् र यो दखल होस् सबै छुवाछुत कसैले पनि नगरोस् भन्न चाहन्छु हवस् त तपाईँहरूको वैवाहिक सम्बन्ध सफल रहोस् हाम्रो शुभकामना अन्तिममा के भन्न चाहनुहुन्छ हाम्रो कहिले पनि नछुटोस् र यो दफल होस् हवस्त यिनै जोडीको कथा व्याथासँगै आजलाई ओजेलका खबरबाट बिदा माग्ने बेला भइसकेको छ त्यसपूर्व पत्रचारका लागि ठेगाना सामुदायिक रेडियो स्काई रेडियो गुल्मी तमगास वा तपाईँ जुन रेडियोबाट ओजेलका खबर सुन्दै हुनुहुन्छ त्यस रेडियोको ठेगाना वा स्टुडियोको टेलिफोन मार्फत पनि हामीलाई सुझाव सल्लाह दिन सक्नुहुनेछ साथै आफ्नो गाउँठाउँको ओजेलका खबर बनाउनु परे अन्ठानब्बे पाँच सत्तरी एकसट्ठी पाँच सय एतिंजिल ओजल का खबर सुनेर सात दिने तई श्रोता अविधि में सात दुलसिंहलाशेष धन्यवाद दीदी म आवाज को साथी प्रेम सुनार विदा चाहूँ नमस्ते